गाउँ गाउँघरा समाजको दर्पण सुन्नु होला रेडियो नमस्कार अनि हार्दिक स्वागत अभिवादन छ सँगसँगै साङ्गीतिक अभिवादन समाधरणीय सा, ट अनलाइनमा रेडियो अर्पण विश्वभर हामीलाई आजको यो आइतबार अवसोमा प्राविधिक मित्र रिजनसँगै आवाजबाट समुपस्थित भएको छ शनिबार बाहेक हरेक दिन बिहान नौ बजेको नेपाल भाँडी समाचारपछि हामी तपाईँको माझमा दस बजेसम्म रहने गर्छौँ कहिले राष्ट्रिय कलाकारसँग कुराकानी गर्छौँ भने कहिले तपाईँको माझमा विभिन्न उत्कृष्ट आवाजहरू तपाईँलाई सुनाउने गर्छौँ र विशेष गरी आजको यो बसाइमा पनि म एकजना पुराना कलाकार पुराना हस्ती जो नेपाली लोकसङ्गीत क्षेत्रमा एकदमै उच्च नाम रहेको छ हामीले सम्झिरहेका छौँ हामीलाई एकदमै थाहा छ एकदमै चर्चित नाम वहाँ एक एकजना वरिष्ठ कलाकार वहाँको परिचय त्यतिले मात्र पुग्दैन वहाँका धेरै परिचय छन् आज उनी वरिष्ठ लोक तथा दोहोरी गायकसँग आजको यो कार्यक्रममा भलाकुसारी गर्नेछु आज हाम्रो स्टुडियोमा हुनुहोस् प्रत्यक्ष हुनुहोस् नेपाली लोकसङ्गीत क्षेत्रमा लामो समयबाट रहँदै आउनुभएका वरिष्ठ लोक तथा दोहोरी गायक राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान केन्द्रीय अध्यक्ष पुरुषोत्तम नेवफाने दाजु हुनुहुन्छ आज उहाँसँग रहेर उहाँले लोकसङ्गीत क्षेत्रमा पुर्याउनु भएको योगदान उहाँले लोकसङ्गीत क्षेत्रमा पाउनु भएको अनुभव लोकसंगी लोकसङ्गीत क्षेत्रभित्र रहेर समग्रमा हामी उहाँसँग कुराकानी गर्छौँ पक्कै पनि रेडियो छोडेर कति नजानुहोला अन्तिमसम्म सुन्नुहोस् कस्तो लाग्छ सुझाव सल्लाह अनि प्रतिक्रिया पनि तपाईँले हामीलाई दिन सक्नुहुनेछ यति बेला हुने म कार्यक्रममा आजका अतिथि कलाकार राष्ट्रिय लोकधोरी प्रतिष्ठान केन्द्रीय अध्यक्ष पुरुषोत्तम नेपाली वरिष्ठ लोक तथा दोहरी गायक दाजु पुरुषोत्तम नेपालीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु पुरुषोत्तमजी यहाँलाई कार्यक्रममा स्वागत छ धन्यवाद छ रेडियो अर्पण सुनेर बसिरहनुभएका आदरणीय श्रोताहरूमा हार्दिक नमस्कार हजुर हजुर घुम्दै फिर्दै चितवनसम्म आउनु भएको छ तपाईँसँग भलाखुसारी गर्ने एउटा सुनौलो अवसर पनि हामीले प्राप्त गरेका छौँ हजुर लोक सङ्गीत म तपाईँ एउटा पुरानो नाम एउटा चर्चित नाम विशेष गरी लामो समयबाट लोक सङ्गीत क्षेत्रमा हामीसँग कहिले सुरु गर्नु पायो अब मेरो गायन यात्राको सुरुवात अनौपचारिक रूपमा त मैले स्कुलीय जीवनमै गाउन थालेको हो हजुर स्कुलमा म स्याङ्जा जिल्लाको श्रीकृष्ण गण्डकी गाविसवटा नम्बर तिन बलाम बेलटारी भन्ने ठाउँमा जन्मेँ सत्यदेवी प्राथमिक विद्यालयमा प्राथमिक शिक्षा पढेँ हजुर बिरेन्द्र माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा पढ्ने क्रममा सदनात्मक कार्यक्रमहरू हुन्थे हजुर अनि त्यो सदनात्मक कार्यक्रम भनेको अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार शुक्रबार हुने कार्यक्रममा मैले कहिले लोकगीत प्रतियोगिता कहिले वक्तृत्व कला कहिले खेलकुदहरू अनेक किसिमको हुन्थ्यो त्यसमा गाइरहन्थेँ अनि रेड क्रस दिवसको उपलक्ष्यमा पनि हेरिउँडाका गीतहरू गाउँथेँ त्यति बेला क्लबहरू भनेर दर्ता गर्ने चारपाते क्लब भन्ने हुन्थे चारपाते क्लबले आयोजना गरेको कार्यक्रममा गाउँथेँ तर औपचारिक रूपमा चाहिँ मैले दुई हजार छयालिस सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेँ हजुर र छयालिस सालदेखि चाहिँ जो स्वर परीक्षा उत्तीर्ण पनि भएँ भइसकेपछि लगातार गीतहरू रेकर्डिङ गर्न सुरु गरेँ त्यति समय कस्तो थियो लोकसङ्गीत क्षेत्रको अब त्यति हामीलाई को के थियो भने अहिले जस्तो आर्थिक रूपमा व्यावसायिक का रूपमा प्रस्तुत थिएन अथवा भनौँ व्यवसायिकै थिएन गीत हजुर हामीलाई त कस्तो भने अब एउटा आवाज भएको मान्छे गीत गाएर सुनाउने ठाउँ भनेको रेडियो नेपाल बाहेक छैन त्यसमा पनि स्वर परीक्षा पास गर्न पर्छ अहिले जस्ता यहाँ अर्का जस्ता यस्ता रेडियोहरू मिडियाहरू होइन एफएम स्टेसनहरू स्थानीय केबुलहरू थिएन अब टेलिभिजनमा नेपाल टेलिभिजन रेडियोमा रेडियो नेपाल बाहेक कुनै पनि संस्था थिएन त्यहाँ पुग्न गाउँमा जन्मेको मान्छे त्यसै दुःख थियो आर्थिक रूपमा पनि काठमाडौँसम्म पुग्नका लागि समस्या थियो काठमाडौँ पुगेर बस्ने खानी के कहाँ बस्ने त्यो समस्या थियो त्यसपछि ती सङ्घर्ष गर्दै रेडियोसम्म पुगेर स्वर परीक्षा पास गरेर पनि पाउनु केही थिएन एउटा गीत गाए बापत हामीलाई चाहिँ कम्तीमा स्वर परीक्षा पास गरेका उत्तीर्ण कलाकारले मात्रै के पाउँथ्यौँ भने हामीले स्वरको दुई सय पचास हजुर सङ्कलनको एक सय हजुर जम्मा जम्मी तिन सय अब हजुरले सङ्कलन गर्नुभयो भने तपाईँलाई त्यो सङ्कलनको करारपत्रमा पाएको सय रुपियाँ त तपाईँलाई दिनुपऱ्यो अब मैले गएको मात्रै पाउँछु दुई सय पचास पाउने भनेको त्यो र छालिस सालमा मैले एसएलसी पनि पास गरिसकेपछि काठमाडौँमा गर गएर म आरआर रत्नराज्य लक्ष्मी क्याम्पसमा पढ्न भर्ना भएँ अब त्यहाँ बस्ने एक दुवै एउटा दुइटा गीत पनि गाउने जे होस् त्यसरी गरियो व्यावसायिक रूपमा क्यासेट चलेर पैसा कमाउँला यो गराउँला ऊ गराउँला थिएन कि रहर मात्रै कसरी हुन्छ तँ रेडियो जस्तो तँ बाकसबाट आफ्नो गीत बज्दिए खुसी हुन्थे भन्ने खालको का दिनहरू थिए जति बेला तपाईँले लोकसंगी क्षेत्रमा प्रवेश गर्नुभयो त्यो समयमा जुन तपाईँले सुनाइसक्नु भएको छ अब त्यसलाई निरन्तरता दिनुभयो कसरी दिनुभयो त्यसलाई निरन्तरता अब यसो छयालिसमा स्वर परीक्षा पास गरिसकेपछि रेडियोमा गीत रेकर्ड गर्न त सुरु गरियो हजुर अब रेकर्ड त भयो गीत अब क्यासेट एल्बम बजारमा उपलब्ध कसरी गराउने भन्नेतिर मनगयो अनि छालिस पछाड़ी रेडियो नेपालमा रेकर्ड हुँदै गएँ सत्तालिसमा रेकर्ड भयो सत्तालिस सालमा रेडियो नेपालले अधिराज्यव्यापी लोकगीत प्रतियोगिता आयोजना गरौँ यसमा पनि थर्ड भएँ मैले स्याङजाबाट अब केटाकेटी नै थिएँ सानसानै अनि त्यसपछि उनपचास सालमा एउटा अन्डा लाखु छाडेर जाउँ भने परियो बन्दन भन्ने गीत गाउनका लागि मलाई अफर आयो त्यो गीत गाएँ चना क्यासेटले निकाल्ने थियो यसमा चाहिँ मेरो भाइको चाहिँ स्वर राम्रो छ भनेर मलाई एउटा अवसरको रूपमा दिएको थियो नकिन्छु क्यासेटबाट मैले एक रुपियाँ पनि आम्दानी गरिनँ तर नाम कमाउनलाई मलाई सपोर्ट गर श्रीखन्दा चन्दना गाउने मान्छे यही हो यही हो भन्न थालेँ नि त त्यसपछि मैले आ, मेरो आफ्नो निजी एल्बम एउटा निकाले एकाउन्न सालतिरको कुरा हो म रेडियो नेपालमा जागिरी पनि भइसकेका थिएँ अनि म्युजिक नेपालमा मैले एक साइडमा फुलको बासना मनमा पिर भए नि मायालो मुसुक्का आसना किनभने म एकाउन्न सालसम्म जागिरी नहुन्छ अरे त आँटै थिएन कि मैले क्यासेट रेकर्डिङ गर्न कति पैसा लाग्छ भन्दा त यति पैसा लाग्छ भन्ने पनि लाग्थ्यो त्यो समयमा त्यो समयमा पनि मैले लगभग उन्नाइस हजार एक साइडलाई मात्रै खर्च गरेँ हजुर एक साइड, साइड उन्नाइस हजार अब अर्को साइड पनि गऱ्यो भने फेरि अर्को उन्नाइस हजार चाहियो अनि अर्को साइड के गरेँ भने पैसा पुर्याउन गाह्रो पर्यो घरबाट पैसा आउँदैन अनि ने रेडियो नेपालमा मेरा रेकर्ड भएको पुराना गीतहरू थिए धेरै गीतहरू मैले रेडियोमा गाएका थिएँ ती गीतहरूलाई चाहिँ लगाएर समावेश गरिदिएँ बिसाइडमा ए साइडमा फुलाउको बासा नभएर स्टुडियोमै म्युजिक नेपालमै रेकर्ड गरेँ बिसाइडमा चाहिँ रेडियो नेपालका गीत घपलक्कै लर सारेर हालिदिँदा त मलाई त्यो रेकर्डिङ सम्बन्धी चार्ज लाएन भनेर उन्नाइस खर्च गरेर मैले फुलक छैन प्राविधिक गर्ने कुराहरू अब रेकर्डिङ स्टुडियोमा पनि एउटा जेठो संस्था म्युजिक नेपालै हो म्युजिक नेपाल थियो अनि सिम्फोनिक भन्ने थियो छाउनीमा एउटा रेकर्डिङ स्टुडियो थियो त्यति धेरै स्टुडियोहरू थिएनन् अहिले जति छन् पुरानो स्टुडियो भनेको मेलो हो अब त्यहाँ पुगेर पनि प्राइभेट स्टुडियोमा गएर पैसा तिरेर रेकर्ड गरेर रेकर्ड गरिसकेपछि पनि बजारमा आफ्नो क्यासेट निस्कन्छ कि निस्कन त्यो हो नि समस्या मेरो आफ्नो निजी क्यासेट निस्कने बेलाहालमा म्युजिक नेपालले पैसा तिरेर रेकर्डिङ गरेँ अब उनीहरूले बजार व्यवस्थापन गर्नलाई उनीहरूको बोर्ड वस्तु शुक्रबार अनि बोर्डमा पटक पटक राख्यो अब अब त निस्केला भन्यो पहिलो रहर अति रहर हुँदो रहेछ नि त अनि अब त क्यासेट निस्कन्छ मेरो म्युजिक नेपालबाट भन्यो आउँदैन अनि हरिदेवी कोइराला दिदीको आवाज पनि राखेको थियो हरिदेवी दिदी लक्ष्मी सुवेदी र शारदा पौडेलको आवाज छ पुरुष आवाजमा मेरो एक्लै अनि एक महिना गयो दुई महिना गयो तिन महिना गयो क्यासेट निस्कन्न वी वी के कारण निस्किन लाउ न दिदी बुझिदिनु पऱ्यो भनेर हरदेव दिदीलाई भनेको बोर्डमा राख्दो रहेछ नि अब यो कलिलो केटाको के गीत चल्छ र ननिकालौँ हामी फ्लप हुन्छ आर्थिक हिसाबले दाम कमाइँदैन म्युजिक नेपालले कमाउँदैन त्यसो यसको ननिकालिदिउँ भन्ने निर्णय रहेछ अनि मैले त्यति बेला मदन दिप्बिम गणेश परियार दाईहरू म्युजिक नेपालमा हुनुहुन्थ्यो हरिदेवी दिदीलाई भन्न लगाएर तपाईँहरूको स्टुडियोमा म्युजिक नेपालमा रेकर्ड गरेका गीत तपाईँलाई ननिकालिदिने ठिकै छ ननिक्ल्ने भए बाए, बाहिर कुनै ड्याट ल्याउनुहोस् ड्याट भनेको डिएटी डिजिटल अडियो टेप हजुर अनि ड्याट ल्याउनुहोस् हामी बाहिर गएर निकाल्छौँ भन्ने किसिमका कुरा गरेपछि बाध्यात्मक परिस्थितिले एउटा चाहिँ ल ठिकै छ नि त हेरिदिने पछि भनेर मेरो एउटा क्यासेट निस्क्यो त्यसपछि र क्यासेट बजारमा आयो फुलको बासना चल्न थाल्यो यहाँ पनि नारायणघाटमा एउटा म्युजिक नेपाल अन्तर्गतको डिलरसिप लिएको एउटा चाहिँ क्यासेट थियो डायमन्ड अडियो हजुर डायमन्ड थियो सर्वाधिक बिक्री गर्नेमध्येको डायमंड पुरस्कार खाने सर्वाधिक बिक्री होने कैसेट में मैं पुरस्कार खानी जब राजा महत पशी को लगातार म्युजिक नेपाल एवाड़ खानी लगातार पटक खानी खाने मैं जब पचासौँ हजार म्युजिक नेपालबाट क्यासेट बिक्री गएपछि त म्युजिक नेपालको सञ्चालक सन्तोष शर्मा सर हुनुहुन्छ अनि म रेडियो नेपालमा काम गर्ने मेरो फोन नम्बर पत्ता लगाएर ल पुरूषोत्तमजी अब अब तपाईँले रेकर्डिङ गरेको एक पैसा पनि लाग्दैन अब यस्तै यस्तै राम्रो चल्ने खालको गीतहरू बनाउनुहोस् है अब तपाईँलाई पैसाको समस्या छैन भन्नुभयो भल त्यसपछिका दिनहरूमा मलाई खोसाखोस् भने जाने समयमा के थियो अरे भन्दाखेरि अब गाउँबाट तपाईँ त काठमाडौँ बसिनुभयो गीत गाउनुको लागि अनि पुरानो हाम्रो संस्कार संस्कृति हाम्रो चलनअनुसार चाहिँ रीति रिवाज अन बात ग अब तो समस्या थे के किसिमें -के खास गीत गाने वो गंधर्व जाति गीत गाँव घटना गीत गाए हिंडने अथवा आमदानी को स्रोत भी बनाने गीत गाएर अर्क मन खुशी बनाईद पे दुई पैसा दिए घर परिवार पालन तो भो गाँव गाँव में गो गीत गा सुना घटना गीत फलना ठाविए मर अरे बगे मर अरे इस गाथे अब हमी ल ब्राह्मण समाजमा जन्मिए पनि एउटा अलिकति मेरो मलाई सपोर्ट के भएको मेरो बा अलि रसिक हुनुहुन्थ्यो पहिला बाले पनि गीत गाउँछ बाले चाहिँ कहिलेकाहीँ भजनहरू भयो कसैका सत्यनारायण पूजा भयो एकादशी पूजा छ होइन स्वस्तानीको व्रत बसेका छन् भने साँझ स्वस्तानी त अझ त्यति चलन आइसकेका थिएन एकादशी सत्यनारायण पूजाहरू अनि त्यहाँ गएर कोही चाहिँ त्यस्तै पूजाआजामा सँगै लिएर जाने सँगै लिएर गएर खैँचरी मजुरासित बाले मजाले गीत गाइसकेपछि मलाई छोप्न लाउने गीत ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल गाउनुपर्छ क्या भन्नेपछि म पनि स्वर खोलेर गाइदिन्थेँ अनि अलिअलि त्यस्तो भइरहेको थियो अब अर्को कुरा अलिअलि चाहिँ ती हेन गीत गाउने चारपाती युवा क्लबमा गाउने सधनात्मक कार्यक्रममा गाउने गर्दा यो फल्ला गाउँछ भन्ने थियो अर्को सपोर्ट मलाई के भएको थियो रेडियो नेपालको चौतारी कार्यक्रममा मैले गीत जलानादेखि गाइरहेको थिएँ पाण्डव सुनवार युक्त गुरुङले चलाउने चौतारी कार्यक्रम त यस्तो लोकप्रिय थियो कि हेर्नुहोस् चौतारी कार्यक्रम सुन्ने मान्छे त्यति हुन्थे सोमबारको प्रतिभा साँझ र यो चाहिँ शनिबारको चौतारी अनि त्यसबाट अनि रेडियो नेपाल त्यति बेला अहिले जस्तो स्टेज प्रोग्रामहरू जति पनि हुन्छन् त्यस्तो खालको का कार्यक्रम हुन्थे या हुँदै थिएन कहाँ स्टेज प्रोग्राम हुनुका कुरा कहीँ कार्यक्रम गराएको छ त त्यहाँ गीत गाउन पाइन्छ अब यो रेडियोमा गाउने मान्छे हो भनिसकेपछि मान्छेले पुस्न थाले यो पनि फल्नु पनि आएछ भनेर स्टेजमै बोलाएर कुर्सी दिनु थालेँ होइन भने त गयो बल्ल बल्ल गीत गाउन रिक्वेस्ट गरेर पायो भने पनि अनि त्यसपछि बेलुका कहाँ बस्ने के गर्ने कुनै स्कुलमा सार्वजनिक ठाउँमा कार्यक्रम गराए रहेछ भने राति त्यही स्कुलमा बेन्च जोडेर सुत्यो अनि बिहान जब जाडो हुँदै जान्छ अनि चिसो भएपछि उठेर दौडर्ने घर कता छ कता दौड्दै जानु पर्यो क्लबले वर्षमा एकचोटि दसैँ तिहार जस्ता चाडबाडमा कार्यक्रम गऱ्यो अनि त्यस्ता ठाउँमा पनि गीत गाउनु पाइन्छ अरे भने दौरू कहाँको पैसाको त कुरै थिएनन् भात खान पाए सुत्न पाए हुन्थ्यो हामीलाई त्यति बेलाको समय र अहिलेको यो जुन एक्काइसौँ शताब्दीको समयमा लोकसङ्गीत क्षेत्रले एउटा धेरै फर्को पनि मारेको छ प्राविधिक तर्फबाट भनौँ एउटा कलाकारहरूको सम्पूर्ण तवरबाट पनि नेपाली लोकसङ्गीत क्षेत्र धेरै माथि छ तर व्यावसायिक रूपमा चाहिँ खस्किरहेको छ त्यति बेलाको समय र अहिलेको व्यवसायलाई तपाईँले कसरी हेर्नुहुन्छ यसो अब त्यति बेला मान्छेले रहरका लागि पनि गाइयो त्यो रहरमा पैसाहरू नभए हुन्छ जिन्दगीमा पैसा मरेर जाँदा लाने होइन भन्ने थियो पछि जब गीत व्यावसायिक बन्यो अब लोकदोहोरी गीत व्यवसायिक बन्यो ठाउँ ठाउँमा काठमाडौँमा डिस्को डान्सहरूलाई विस्थापित गरेर लोकदोरी रेस्टुरेन्ट खुले नारायणघाट पोखरा बुटुवल जस्ता सहरहरूमा दो डोरी साँझहरू खुले दोरी साज खुल्दाखेरि त्यो प्रत्यक्ष दोहोरी गाउनेले रोजगार पाउन थाले त्यहाँ भात्य रोजगार पाउन थाले अनि दोहोरी चल्न थालिसकेपछि उद्योगवाणी सङ्घहरू यस्ता मेला महोत्सवहरू आयोजना गर्ने संस्थाले ए लोकदोरी राखौँ पैसा कमाइन्छ भनेर मेला महोत्सवहरू आयोजना गर्न थालेँ त्यहीँ डोरीको डिमान्ड बढ्यो विदेशमा पनि दोहोरीका कलाकार लान्थेनन् विदेशमा पनि दोहोरी नभई त हुँदैन कुनै पनि कार्यक्रम होस् एउटा पाटो दोहोरी अरु पाटो हाँस्य नृत्य चलचित्र अभिनय जेसुकै राखे पनि दोहोरी छुटाउनुहुन्न है भन्ने भयो त्यसले गर्दा जतातत एउटा पैसै पैसा भयो दोहोरीमा त कस्तो पनि भयो भन्दाखेरि सही कलाकार होइन कि गैर कलाकारले पनि पैसा लगानी गरेर मेरो एल्बम भन्दै मिडियामा तपाईँको जस्तो मिडियामा चाहिँ अन्तर्वार्ता दिँदै हिँड्न पनि थालेँ हजुर हजुर हजुर अनि बिचमा लोकको मरमा यो दोहोरीको भेल विपत्ता भएपछि बेलमा चाहिँ जस्ता पनि आएकै मान्छे लोकको मर्मन नबुझेका दिशिजा आफका दाना आफको दाना इटिज पाकेको आइएमको लड्के जो भने युवाहरूलाई साँचेको मान्छे आफै अहिले पखालिएर गए बढाए लिएर गए किनभने दीर्घकालीन चलेन नि म आज छयालिस सालमा गीत गाएको मान्छेलाई छयालिस सालमा स्वर परीक्षा गरेको आज चौबिस पच्चिस वर्ष भयो म गीत गाउन थालेको आज पच्चिस वर्षसम्म पनि मलाई उत्तिकै हिज जस्तै मान सम्मान दिएर आज चितवनमा ल मानव दौर गीत निवर्तमान अध्यक्ष टीकाराम लाम लामिसाने सरले फोन गर्नुभयो तपाईँ हाम्रो यहाँ यहाँ चाहिँ कार्यक्रम छ आइदिनु पर्यो मेरो टोलमा यस्ता ठाउँमा सुर्खेतमा कार्यक्रम गरेर आयो यस्ता स्टेजहरू पाइरहेको छ र अर्को कुरा आयो हिजोको र आजको अवस्था तुलना भन्नुभएको थियो तपाईँ प्रश्न अब अहिले अलिकति प्रविधिले गर्दा अलिक समस्या छ प्रविधिको जति जति विकास भयो अब आज रेकर्ड गरेको गीत रिलिज हुन कहाँ छ कहाँ विदेशमा पुगिसक्यो युट्युबमा पुग्यो तपाईँको मेमोरी कार्डमा पुग्यो मोबाइलमा पुग्यो पेन ड्राइभमा सारेर अनधिकृत रूपमा जसको सम्पत्तिमाथि हाम्रो बौद्धिक सम्पत्ति हो नि त यो त हामीले सिर्जना गरेका गीत सङ्गीतहरूलाई के त्यसको मूल्य पाउनु पऱ्यो नत्र लगानी सरकारले गरिदिनु पऱ्यो अब अहिले के त्यसको व्यवस्थापन गरिदिनु पर्यो कानुन जस्तै कसैले पेन ड्राइभमा सारेर सुन्न त पाउने तर सुने बापत यति तिर्नपर्ने कलाकारलाई कसको सुनेको त्यो सिस्टम त विकास गरिदिनु पऱ्यो नि राज्यले गाडी चलाएको छन् लाखौँका बिस लाख पचास लाखको गाडी चढाएको छ त्यहाँ दुईवटा स्पिकरहरू हुन्छन् झुम्म झुमी झुमी मान्छेले स्पिकर बजाएछन् लाउन सक्छ राज्यले गाडी किन्दै पाँचवटा हजार गाडी किन्ने बिस लाखको गाडी किन्नेले पाँच हजार सक्दैन सो पाँच हजार गाडी बिक्री हुन्छ वर्षमा पाँच हजार एउटा कोषमा जम्मा गर्ने र कलाकारहरूको एउटा युनिटी बनाउने ल तिमीहरूका गीतहरू चले बापतको यति राज्यलाई ट्याक्स यति तिमीहरूले गीत बाटोको पाउने रेस्टुरेन्टमा चाहिँ झुमझुम क्यासेट लगाएर गरिरहेछ त्यहाँ पनि त्यस्तै खालको ट्याक्स लगाइदिने अब कसैले नाइट गाडीमा सुनिरहेको गीत त्यहाँ पनि त्यही किसिमको नाइट स्पिकर नाइट बस भन्ने त त्यसका स्पिकरमै पहिल्यै गाडी किन्दै तिरिरहन्छ यस्तो गर्यो भने के हुन्छ भने जस्तै नेपाल टेलिकमले तपाईँलाई एक सय प्रिपेयर के रिचार्ज कार्ड किन्यो भने एक सय एक दिन्छ दिँदैन दिँदैन टेलिकम को जस्तो बनाइदियो भने त भयो नि जस्तै हाम्रो गीतहरू कसैले सुन्न मन लाग्छ नि श्रोताले तिर्नु भएको छ ठाउँमा पुगेको छैन पैसा जस्तै बिचरा श्रोताहरूले जानुहुन्छ मेरो मोबाइलमा गीत हालिदिनु भनेर गाउँले श्रोता छ बुझ्दैन जाने छैन गएर गीत हालिदिएको कतिवटा गीत हालेको चार सय गीत हालिदिएँ अनि कति पैसा त भन तिन सय भनिदिन्छ भन्छ उसको लगानी के हो उसले त एउटा कम्प्युटर राख्यो एउटा बिजुली मात्रै खर्च गर्यो कम्प्युटर र बिजुलीको लगानीमा त्यत्रो लिन्छ भने हामीले के पाउने हामीले त भिजुअल गर्नु पऱ्यो रेकर्डिङ गर्नुपऱ्यो आवाज गीत फेरि ल रेकर्डिङको कुरा छुट्टै छ के अरे पैसाले गर्ला भिजुअलको कुरा पैसाले गर्ला सिर्जना चाहियो नि त त्यो पैसाले गर्नै नसक्ने काम गीत लेख्न पऱ्यो भाका बनाउनु पऱ्यो किनभने आवाज चाहियो प्रकृतिले दिएको यसमा लगानी हाम्रो ठुलो हुँदाखेरि पछिल्लो समयमा अहिलेको यो वर्तमान समयमा कुराकानी गर्दाखेरि यो सिर्जनाको कुरा यहाँनिर चल्दाखेरि मैले के भन्न चाहेँ भने पछिल्लो समयमा जति पनि सिर्जना भएका गीतहरू छन् अलिकति समाजमा नपचस्ने खालको सिर्जना भएका हुन् कि भन्ने चाहिँ दर्शक श्रोताहरूको तर्का होइन अब यो यसमा प्रसङ्गवश पर्वगत गीतमा क्षेत्रगत गीतमा भाषागत गीतहरू हुन्छ होइन अब जस्तै क्षेत्र अनुसारका गीत भनेको हाम्रो क्षेत्र विभाजन पूर्वाञ्चलको लवज पश्चिमाञ्चलको लस पश्चिमाञ्चलको क्षेत्रमा डेउडा गाउँ छ दुलुका दिनला अब पूर्वमा गयो भने छुट्टै किसिमको छ मध्यमाञ्चलको छुट्टै छ अब काठमाडौँको काँठे एरिया छुट्टै किसिमको छ होइन अब हाम्रो पश्चिमाञ्चलको रहनसन छुट्टै छ यसलाई क्षेत्रगत गीत हुन्छ एउटा पश्चिमाञ्चलको रहनसनमा घुलेको गीत सुनाउन सुनौला तपाईँको मैले अझ अगाडिको जुन चाहिँ अब यो बिग्रियो विषयमा विकृति ल्याएँ भन्ने कुरा छ नि विकृति के भएको छ भन्दाखेरि मान्छेले बुझी नबुझी जानेर हो कि नजानेर हो कि लक्षित श्रोताको हो युवा पिँढीलाई उचाल्ने खालको गीत भयो भने हामी संस्कृति उसले भविष्यमा उसको उमेर गुजार्दै जाँदा ऊ पनि बुढो होला नि त सधैँभरि तन्नेरी जवानी त भइँदैन नि बुढो हुँदा सुन्ने कि नसुन्ने सुन्न लागेको गीत हुनु मान्छेले कतिपय कसैलाई व्यक्तिगत रूपमा नभनौँ हाम्रो अग्रज दाईहरूले पनि कसैले अहिले आरती गीतहरू सुनिँदैनन् फलानाको गीत बेन्ड भयो अरे भन्ने सुन्नु परेको भनी यसले गीत अहिले गाएर एक किसिमले आफू बाँच्ने व्यवसायिकता पनि अर्को किसिमले भोलि आफू इटा थप्दै जाने प्रोफाइल बनाउने हो नि त कलाकारले सम्झाउनु परेन भोलि आफू बुढो हुँदाखेरि ओहो यति बेला पनि यसले गाएका गीतहरू यसरी चलेका थिए इतिहास संस्कृति बोकेका परम्परागत गीतहरू उसले गएको हाम्रो हाम्रो संस्कृतिलाई धानिरहेको भन्ने नाम रहने खालको गाइदिन पर्यो भनेर अनुरोध गर्न चाहन्छु विकृति विसङ्गति धेरै छ तपाईँले अब तपाईँले पश्चिमाञ्चलको गीत सुन्नु पऱ्यो भन्नुभएको पश्चिमाञ्चलको गीतमा सांस्कृतिक पाटा सम्हालेका गीतहरू भनेका सालैजो हो यानीमाया बारुलै कठै चुडका होइन रोइला ख्यालीदेखि लिएर यी गीतहरू पर्छन् होइन यानीमाया सुनिमाया भनेका म्यागदीतिर गाइन्छ सालैजो स्याङ्जातिर पनि गाइन्छ आधी खोले रोइला गाइन्छ तनहुमा कौरा गाइन्छ तनहु जिल्लामा यस्तै होइन यी संस्कृति बोकेका पश्चिमाञ्चलका गीतहरू हुन् अब अर्का रहे दोहोरी गीतहरू अब कस्तो प्रकृतिको गीत सुनाउँ मैले गाएको गीत सुनाउने हो भने पनि मलाई चित्त बुझेको छयालिस सालमा मैले रेड नेपालमा रेकर्ड गरेको मेरो जन्म गाउँ प्रतिको माया व्यक्त गरेको गीत छ हजुर हे बेलीमै फुलमै रानी यो दुखी जीवनलाई बिताइरहन पाम दुखा सुखा गाउँ बेसी मेलैमा गाउँ बेसी मेलैमा हिँड्छु म त फुलमैरानी करिमको खेलैमा बलामदेवी थान बेलटारी बेलटारीमी फुलमानी यो दुखी जीवन लिताई रहना पाम। अब थोड़ी अभी पच्लो समय में चाड़ पर्व आ नजिकिंद महिला महान पर्व हरितालि तीज भी नजिकी अलग पच्लो समय में जति हरितालि तीज को ये अगोसर में निस्लिग धेरे गीत निस्लिन् तीमधे धरें गीत आलोचना खेपी रखा किस्ता खाले गीत नल इस अब उफाने वाने मानी उफ्रिक्षण नाचे व्यावसायिकता तो बिहान में अब पक्का पक्की जनतालाई के थाहा छैन भन्दा टिभीमा आप यस्तो विपत्ता भयो त्यो कलाकारको मरमा घरबाट काँड चोरेर ल्याएको छ कि के अरे बुझाएको छ नेपाल टेलिभिजनलाई प्रोमो बजाएको छ अरू टेलिभिजन च्यानलमा प्रोमो बजाएको छ एक मिनट बजाएको नेपाल टेलिभिजनमा एक मिनटको प्रोमो एक महिना बजाएको पचास हजार पर्छ हजुर हेर्नुहोस् है त त्यो मरमा झलाक झुलुक देख्दाखेरि मान्छेले आत्मसन्तुष्टि मात्रै ल्याएछन् जस्तो लाग्छ कि मैला दिदीबहिनीहरूले आफू आफू पैसा उठाएर गरे होलान् अब कि चाहिँ विदेशमा गएको छ विदेशमा गएर कमार ल्याएर जिन्दगीको धोको पुरा गर्छु भनेर क्यासेट निकाले होला त्यसले छायाङ्कन गरेर दुई चार लाख खर्च गरे होला नत्र हामी जस्ताले छोडिसक्यौँ अहिले अहिले हामी बाध्यात्मक परिस्थितिमा किन पुगेका छौँ भन्दाखेरि गीत गरेर प्रतिफल छैन हामी केले बाँच्ने त प्रतिफल बिना बाँच्न सकिँदैनन् राज्यको दृष्टिकोण छैन हामीलाई पाल्ने सोचै छैन गीत सङ्कलन गरौँ मजाको गीत बनायो ओहो यो गीतले चित्त बुझ्छ भन्यो छायाङ्कन गर्नलाई पैसै पुग्दैन घर केटाकेटी छोराछोरी पढाउने कि कि छायाङ्कन गर्दै डगुर्ने त्यसो भएर केही मान्छेहरू अलिकति त्यो किसिमले गरेका र बिगारेको कुराहरूमा के छ भने वास्तवमै हाम्रै कलाकारले पनि अलिकति सोच्न पऱ्यो कि भन्दाखेरि हाम्रो तिजको महत्त्व भनेपछि शिवजीको व्रत पार्वतीले एकदमै कठोर व्रत बसेर शिवजीलाई पति पाएको भएर महिलाहरूले एउटा चाहिँ अविवाहित महिलाले चाहिँ विवाह राम्रो योग्य वर पाउन विवाहित महिलाले आफ्नो पतिको चाहिँ दीर्घ जीवन सुस्वास्थ्यको कामना गर्न व्रत बस्ने अब रह्यो गीत संस्कृति के हो त गीत के हो भन्दाखेरि पहिला पहिला चिठी हुलाकी केही पनि थिएनन् मान्छे वर्षभरि छोरीलाई दियो बिहा गरेर दियो हरै घर खानुपर्छ जति कर्रो घर भए पनि जति दुःख छोरीले दुःख गर त्यति राम्रो हुन्छ भनेर छोरीलाई फर्केर जति उहाँ पिटेको लगाउनेले पिटे पनि सासुले गाली गरे पनि खान नदे पनि सहेर बस्थेँ तु वर्षभरि सासुले गाली गरे काम ससुराले चाहिँ त्यही काम गरिनस् भनेका बिहान चार बजे चाहिँ ढिकी जाँतो गर्नुपर्ने गाईको गोबर फाल्नुपर्ने दुनियाँ गर्नुपर्ने ती वेदना जति मेरा सोसोलाई लगिनेले चाहिँ आएर कुट्ने दाइजु ल्याएन भन्ने अनेक किसिमका ती वेदना चाहिँ गएर दिदीबहिनी जति माइतो आँगनमा जम्मा भएर हाम्रो साजु यस्ती चाहिँ कर्कसे सासु यो उ यस्तो भए पोखेर भित्रका ती राग जति मेटेर छ्याङ हल्का भएर एक वर्षलाई खप्ने भाँडो रित्तो बनाएर के गाली सहन सक्ने भाँडो बनाएर फेरि घर जाने पञ्चमीका भोलिपल्ट रुँदै पठाउँछन् भन् त्यस्तो हो अब अहिले यता मेरो कालु काँच हो अरे बेलुका परेपछि भेट्ना हो अरे अनि कता गएर के गर अरे अनि मेरा बहादुरे अरे अनि त्यस हुँदाखेरि यो चाहिँ मर्म विपरीतका हुन् यी साथीहरू र कलाकारहरूले सबैले बुझ्नुपर्छ म अनुरोध के गर्छु भने म राष्ट्रिय लोक तथा दोहोरगीत प्रतिष्ठानको अध्यक्ष ऐसियतले पनि के अनुरोध गर्छु भने साथीहरू हामीले तपाईँहरूले गाउँदै नगाउनुहोस् तपाईँहरूको सब रिजेक्ट गरिदिन्छौँ गर बन्देज गरिदिन्छौँ भन्न सक्दिनँ तर तपाईँहरूले मेरो अनुरोध स्वीकार गरिदिनुहोस् भोलिका पिँढीले तपाईँहरूलाई पोल्छ यसरी अहिले उफ्रेको भए मर्म के को संस्कृति बचाउने अहिले संस्कृति पहिल्यै बिगारेको भनेर त्यस्तो दाग्ला भने पछि आफ्नो प्रोफाइल बिग्रला ख्याल्नुहोस् भन्न चाहन्छु नयाँ कलाकारहरू आइरहेका छन् तिनीहरूले पुराना पुस्ताबाट नसिकेको हो या होला पुस्ताको कुरा नसुनेको हो अहिलेको प्रविधि अनुसार जमाना अनुसार चल्न खोजेको पनि होला हामी अलिकति पुराना भयौँ यी पुराना ढर चल्ने प्रगतिमा जाने हामी प्रगतिको बाधक होइन हामी रोप्न जान्नौँ तर संस्कृति नबिर्सिकन नबिगारिकन जाने तिजको मर्म हामी पनि गायौँ प्रजापति अहिले सङ्कलन गरेको वेदनाको पोकोमा गाएँ नि त मैले ए यीजा आयो जाऊ न बाबू दीदी लिनाला खुट्टाई में ढोक गे हई भेना भेनालाई ए आमा दीदी ली न जा आमा दीदी ली न जा पोके हो पर्स ला तुब्ला बनाई भैस छजू दुब्लाएर बनाई भैस छजू अनदी को चामल रही दे बाबू घे तर अहिले यस्तो खालको गीत सुन्न त हामी पक्कै पनि पाउँदैनौँ तपाईँले पनि गुनासो गर्नुभयो म पनि त्यही गुनासोमा पिल्सिएको छु अब यस्तै छ अब मैले के भने मलाई पनि यस्तै धेरै निकायहरूबाट सोचायो हुन्छ तपाईँहरू जस्तो दोहोऱ्योगीत प्रतिष्ठानले यसलाई कन्ट्रोल गर्न सक्नुहुन्न त्यसलाई चाहिँ निस्तेज गर्दैन बन्देज गरिदिन सक्नुहुन्न भनेर बन्देज गर्ने हामीलाई चाहिँ त्यो आधिकारिक न सरकारी निकाय अन्तर्गतको पर्यो हामी हामी त कलाकार कलाकार मिलेर खोलेको दोहोऱीत प्रतिष्ठान हो हामी त अनुरोध गर्छौँ र उहाँहरूलाई यस्ता खालका गीत गाउनु भयो भने तपाईँहरू मिडियाले पनि मिडियाको धर्म पनि के हुन्छ त्यसलाई मान्छे त्यस्ता गीत गाउने प्रोत्साहन गर्ने मिडियालाई झ्यामझ्याम बजाइदिने होइन क्या दबाएर राखिदिनुहोस् इन्टरभ्यू ल्याएर उसलाई चलाउने फडाउने एकदम त्यहीँ फलाना गायक वरिष्ठ गायक पुराना गायक यो उयो उसलाई देखे पनि नदेखे चाहिँ गरिदिनुहोस् न अहिले मलाई बोलाउनु भयो कहिले पनि गलत गरेँ भने मलाई पनि ब्याकमा पार्दा म दुःख चित्त दुखाउन जति पनि हाम्रो लोक संस्कृतिलाई जोगाउनको लागि अब के गर्नु पर्ला यसरी नै चल्यो भने त हाम्रो संस्कार संस्कृति त जान्छ जान्छ त्यसमा सबभन्दा जिम्मेवार एउटा कुरा के गर्नु पर्यो भने राज्यले अब अहिले नेतालाई के भने कलाकार बिना मान्छे जम्मा हुँदैन हजुर चुनाव आयो भने कलाकार हजुर त यति राम्रो कलाकार तपाईँ नभए त हाम्रो त हुँदै हुँदैन भनेर बिन्ती गर्न आउँछन् जब चुनाव मान्छे त तिमीको भाषण सुन्न जम्मा भएर मान्छे बसेका हुन्छ मान्छे गीत सुन्न बसेको हुन्छ त्यही गीत सुन्ने बेलामा बुद्धि भोर्ने हो के, के, के कोले को चाहिँ चाहिँ अनावश्यक खालको चाहिँ अना खाल आश्वासन दिने हो तपाईँलाई पुल बनाइदिन्छु बाटो बनाइदिन्छु के गरिदिन्छु कसो गरिदिन्छु म पुगेँ भने हाम्रो पार्टी पुग्यो भने भन्ने हो गएर गरेको देखियो एउटा संविधान नबनाएर जनता अल्पत्र परेका छन् विदेशी भूमिमा यत्रा पाखुरावाला मान्छे नेपालीहरू गएर पसिना कति लाख मान्छे विदेशमा बसिहाल्छ लाजै छैन फेरि विदेश घुम्न जाने भनि छन् गएको छन् दुनियाँ स्विजरल्यान्डदेखि अमेरिका जापान दुनियाँ युरोपियन कन्ट्रीहरू घुमेर आएको नि नेताहरू हो त्यसो भएर संस्कृति बचाउने हो भने राष्ट्रिय जस्तै प्रज्ञा प्रतिष्ठान छ राष्ट्रिय नाचघर छ सङ्गीत नाट्य प्रतिष्ठान गठन गरेका सरकारले ती निकायलाई अथोरिटी दिएर हेर गायन क्षेत्रको मान्छे अभिनय क्षेत्रको मान्छे चलचित्र क्षेत्रको मान्छे गीत सङ्गीत क्षेत्रको मान्छे कुन कुन विधाका कलाकारिता भन्ने मित्रको गाउने मात्रै पनि हुँदैन चित्रकला पनि हुन्छ यो कला संस्कृति सम्बन्धीका जे जे पाटाका मान्छेलाई संरक्षण गर्न तिमीहरूले पर्छ भनेर बजेट छुट्याउनु पर्ने यिनको चुनाउलाई मात्र अरब छुट्याएर हुन्छ हो यसरी छुट्याएपछि कलाकारले हामीलाई जब खेलकुदमा खेलाडीलाई रङ्गशाला बनाइदिएको छ है हाम्रो चाहिँ के अरे सङ्गीत पाठशाला अब अबको दिनमा राष्ट्रिय लोकदोहरी को तपाईँ एउटा केन्द्रीय अध्यक्षको नाताले अब तपाईँहरूको माग के रहन्छ हामी पटक पटक मागेका जब खेलाडीलाई खेल रङ्गशाला छ चलचित्र विकास बोर्ड चलचित्र कर्मीहरूलाई विकास बोर्ड भनेर एउटा घर छ सरकारी निकायको एउटा प्रमुख तोकिन्छ जिएम तोकिन्छ त्यसपछि त्यहाँ चाहिँ बजेट जान्छ भने दोहोरी गीत प्रतिष्ठानलाई पनि के चाहियो भन्दाखेरि कि त समग्र नेपाली सङ्गीतकै उसलाई चाहियो सङ्गीत गीत सबैलाई नाचलाई होइन भने दोहोरी गीत प्रतिष्ठानलाई के कन्ट्रोल गर्न सक्नेसम्म ऐसियतको दोहोरी गीत प्रतिष्ठान बनाएको भने तपाईँहरूले हामीलाई चाहिँ जग्गा जमिन दिनुहोस् घर बनाइदिनुहोस् बजेट छुट्याइदिनुहोस् बाजा किनिदिनुहोस् सिक्न जानेलाई नि सरकारी तवर्बाट सिक्न पाइयोस् गीत सङ्गीत दोहोरी त सिकेर ट्युसन पढेर हुँदैन दोहोरी त आफै कसैले जान्नुपर्छ गाउनुपर्छ तर ती गीत सङ्गीत भोकल सिकेर भोकल सफा गर्ने कुराहरू सिकाउने टिचरहरू सरकारले व्यवस्था गरिदिनु पऱ्यो हजुर सरकारले व्यवस्था गरिदिएपछि अनि विद्यार्थीलाई भर्ना जसरी अहिले एसएलसीमा निशुल्क पढाएको छ भने गीत सङ्गीत पढ्न चाहनेलाई पनि निशुल्क पाठशाला भइदियो भने त मान्छे जान्छ ओहो यताबाट फेरि मान्छेले प्रयास गर्दा गर्दै एसएलसी पास गरे चाहिँ आइए पास गरे चाहिँ अथवा प्लस टू पास गरे चाहिँ गरे चाहिँ मान्छेले श्रेणी पास गर्दै गयो भने त्यसले चित्त गीत बजारमा निकाल्यो भने त फेरि बाँच्ने आधार भन्छ त सङ्गीतको बजार त भन्छ त अनि पाइरेसीलाई रोक्न पऱ्यो अर्काको यो प्रतिलिपि अधिकारको हनन हुने गरी प्रतिलिपि अधिकारको संरक्षण गरिदिनु पऱ्यो राज्यले कसैले यो फोटोकपी गरेर किताब पढ्न पाइँदैन फोटोकपी गरेर अथवा डुप्लिकेटिङ गरेर डबिङ गरेर सिडी सुन्नु हामी सुनिरहेका हा हुन्छौँ <coughs> हरेक गीत जब हामी टिभीमा हेर्छौँ हरेक गीत जब सुन्छौँ त्यहाँनिर अगाडि चाहिँ यो प्रतिलिपि अधिकार एन कतिको लागु अनुसार चाहिँ कारवाही हुनेछ भनेर सरकारले सूचना जाहेर गरेको छ सरकारले अब एउटा सम्बन्धित अब जस्तै यहीँ पनि जिल्ला प्रशासन कार्यालय छ जिल्ला प्रहरी कार्यालय छ सबै प्रतिलिपि अधिकार रजिस्टारको कार्यालय विश्व केसी सर अहिले हुनुहोला रजिस्टारहरू हुनुहुन्छ उहाँहरूले पनि एउटा संयन्त्र बनाएर एउटा टाइटली जाने पनि त छैन कुनै ठाउँमा डुप्लिकेटिङ गरेर अनधिकृत रूपमा कसैले व्यापार गराएको भने पहिला उहाँहरूलाई कारवाहीको दायरामा ल्याउने जनतालाई जनचेतना दिने जनचेतना कसरी दिने स्कुलमा जाने विद्यार्थीहरूलाई है यस्ता यस्ता गीत सङ्गीतहरू त्यसै चाहिँ प्रतिलिपि अधिकारको उल्लङ्घन गर्ने गरी सार्न पाइँदैन भन्ने कुरा चेतना दिने र अर्को कुरा सार्न पाइँदैन त अब त्यो जस्तै कुनै मान्छेले गीत सुन्न चाहन्छ गएर मोबाइलमा गीत सुन्न चाहन्छ अनि त्यो गीत सुन्न गएर मोबाइल एउटा पसल छ कम्प्युटर राखेको पसलमा गएर गीत उसले सार्यो त्यो पसलै एउटा सही मनको रहेछ कलाकारलाई पनि ओहो मैले मात्रै खान्न कलाकारलाई रोयल्टी दिन्थेँ गाँठो मैले यत्रो पैसाहरू लिएको छु एकजनाको गीत सारिदिएको बाटो भनेर उसले चित्त दुखाए खै राखिने ठाउँ त बनाइदिनु पर्न दाजुले उले पनि त दिने ठाउँ चाहियो त्यसो भएर राज्यले एउटा के गर्नु पऱ्यो भने हामी सबै कलाकारको खाता खोलोस, ट्याक्समा ट्याक्सको दायरामा ल्याओस् हामीलाई हामीले कहाँ कहाँबाट कुन शीर्षकबाट पैसा कमा छौँ अनि गीत सङ्गीतको चुआवट नहोस् त चुहावट नहुने बित्तिकै हामी बाँच्ने आधार हुन्छ अब कहाँ त्यसपछि त त्यसै संस्कृतिको संरक्षण मान्छे त कसिएर लगाएर अहिले हजारजना मान्छे दिनमा लोकदोरीको एउटा एउटा भाका बनाउनु लाइरहेको छन् त्यति बेला दुई वृद्धि होला तिन हजारको सङ्ख्यामा वृद्धि होला गीत गाएर पनि पेट पाल्ने बाटो छ है नाम पनि कमिनी दाम पनि कमिनी भनेर बाबुआमाले आफ्नो छोराछोरीलाई यही फिल्डमा होम अनि बाँध्ने आधार हुने बित्तिकै बसिहाल्छ त जस्तै यो पछिल्लो समयमा केही एक दुईवटा घटनाहरू घट्यो कि पाइरेसीमा चाहिँ लागिरहेका केही साइबरहरू का व्यक्तिहरूलाई साइबर चाहिँ पक्रियो हजुर उनीहरूलाई नियन्त्रणमा लिइयो तर नियन्त्रण लिएको केही समयपछि उनीहरूलाई उनी सोडियो त्यही त सार्वजनिक केस भनेको नियन्त्रणमा लिएर देखाउने मात्रै काम गरिस् भन्दा गरेँ भन्ने देखाउने उतिखेरै छोड्ने पैसाको अगाडि केही पनि चल्दैन सबै मा पैसा भनेपछि महादेवका ती नेत्र भन्छन् नि महादेवका त तिन नेत्र हुन्छन् मान्छेले अपैसा भनेपछि किन नछोड यसमा चाहिँ कलाकारले कसरी भूमिका खेल्ने हाम्रो त उपाय नै छैन अब एउटा का कानुन हामीले के गर्नु सक्छौँ नगर्नुहोस् भनौँ व्यक्तिगत रूपमा मुद्दा दायर गर्यो मुद्दा जाने ठाउँ त्यहीँ हेर्ने निकाय तिनै हुन् अहिले तपाईँले भन्नुभयो भने मान्छेलाई पक्रियो एकैछिन हाम्रो अगाडि पक्रिदिन्छ फेरि छोडिदिन्छ अनि गर्ने कुरै छैन मूल कानुन भएर चाइनामा पर्दा के अरे मन्त्री खाएको रेल मन्त्रीले ल मृत्युदण्ड घोषणा गर्छ मान्छे कानुनमा ल्याउनलाई र ठिकठाकमा ल्याउनलाई त कानुन पनि कडा चाहियो नि त्यसै चाहिँ मान्छेलाई जे पनि छुट गरेर यहाँ त जसले जे गरे पनि भएको छ अब यस्तै हो नि लोकसङ्गीत क्षेत्र चाहिँ एकदम हराउँछ अप्ठ्यारो त बचाउनका लागि मान्छेले व्यक्तिगत खर्च गरेर पनि भात नखाएर पनि गर्न पर्ला आफूले क्षेत्र अब गीत गा गीत नगाए चित्तै बुझ्दैन अब हामीलाई हजुर हामी चाहिँ संस्कृतिको बारेमा रोइला गीत नगाइकन सालैजो नगाइकन यानीमाया सुनिमाया नआकन लमजुङको ठाडो भएका दीर्घराज अधिकारी भेडी खर्के साईलाई ती ठाडो हामीले अहिले प्रजापत दाईले मैले अमर दाईले अथवा दुर्गाजीले नारायण दाईले बचाउनका लागि कसिएर लगाउन कसरी होला यो ठाडो सिक्नु पऱ्यो भनेर उत्तम गुरुङदेखि लिएर अब अमर दाईले जानिसक्नु छ प्रजापत दाई लिएर मैले पनि सिकिरहेको अब ठाडो भएको पनि जानिसकेको हो छ्यालिस साल भएको अहिले दुई हजार सत्तरी आउँदा नेपाली लोकसङ्गीत क्षेत्रलाई कसरी बुझ्नुभयो पहिला रहरको रूपमा आइयो रहरको रूपमा आउँदा आउँदै दे एउटा व्यवसायिक भइयो एउटा मेरो कर्म भनौँ म जुन गायन क्षेत्रको मान्छे थिएँ त्यही रिलेटेड क्षेत्र मलाई पनि तपाईँकै जस्तो रेडियो पऱ्यो एउटा भाग्य कर्मले म पनि रेडियो नेपालको कर्मचारी हुँ तपाईँ जस्तो कार्यक्रम सञ्चालक हुँ अब रिलेटेड पेसा पऱ्यो गायन अनि फेरि गायनसित सँगै बजाउने ठाउँ पनि पर्यो त्यसले गर्दा मलाई थुप ऊर्जा पनि भयो नि अनि कार्यक्रम सञ्चालनको साथसाथै अनि भाग्यले भनौँ राम्रा राम्रा गीतहरू श्रोताले सुन्न लायक गीतहरू ल्याएछु होला र आजसम्म धानिएको छु त्यो भयो अब बिचबिचमा गीत सङ्गीतबाटै पनि देश विदेश घुम्ने अवसर पनि मिल्यो मैले स्याङजाको मेरो घर परिवारको हैसियतले जन्मेर म यत्रा मुलुकहरू घुमेर आउँथिनँ होला आज पन्ध्र बिसवटा कन्ट्रीमा गएर नाचेर गाएर पैसा लिएर आइएछ भने भोलिका दिनहरूमा पनि अब यो अवसर प्राप्त भयो अब गाउँबाटै आएर एउटा घर बनाएर बस्न सकिन्थेन होला एउटा चाहिँ बजार सहर बजार जस्ता ठाउँमा घर सहर बनाएर बस्ने वातावरण भयो छोराछोरी पढाउने कुराहरू भयो यी सबै आर्थिक रूपमा पनि सबै भयो ठाउँ ठाउँमा जाँदा पुरुषोत्तम पुरुषोत्तम भनेर मान्छेले कुरा गरेका यताउति हातले औँलाले देखाउँछन् इङ्कित गर्छन् ती लोकप्रियता पाइयो माया पाइयो अहिले कुनै ठाउँमा गएर म चाहिँ गोजीमा पैसा छैन भने पनि म खानाबिना मर्नु पर्दैन अर्कै मान्छेले जाऊँ नाम यता हो भनौँ उसैले बिल्तीहरू दिन्छ भनेपछि ती मायाहरू पाइयो यी सबै पाइएको छ त्यसो हुँदाखेरि धेरै अनुभव सम्हाल्नु भएको छ हजुर धेरै अनुभव छ तपाईँसँग एउटा पुरानो कलाकारको हस्तीबाट हामीले विशेष गरी सुन्ने गर्छौँ हजुर र अबको दिनमा नेपाली लोकसङ्गीतको भविष्य कस्तो छ भनिदिनुहोस् न अबको दिनमा म जस्तो जिम्मेवार मान्छेले नेपाली लोकसङ्गीतको भविष्य खत्तम भयो भन्न मिल्दैन किनभने म छन्झरी तँ म हाम्रो पिँढी छन्झरी चल्ला हाम्रोभन्दा मुनिको जुनियरले पनि चला अब जो प्रवेशी छन् नि आउने मान्छे त हो खत्तम छ अरे गीत सङ्गीत जानुहुन्न यो क्षेत्रमा भन्यो भने के हुन्छ त्यसो हुँदा सम्भावना छ सम्भावना चुनौतीसित त सामना गर्न सक्नु पर्यो नि ठीक छ एक दिन दिन सुत्रेर आउला नि हाम्रा भाइ बहिनीहरू जो जो भर्खर भर्खर प्रवेश गर्न चाहनु भएको छ सिक्दै हुनुहुन्छ नआत्तिनुहोस् दिन पर्खाउँदै गएपछि दिन सुध्रेर आउँछन् तपाईँहरू चाहिँ लागिरहनुहोस् यो क्षेत्र रुचाउनु भएको छ भने अहो सम्भावना छैन केही छैन भनेर वितृष्ण गर्ने सानो मन नगर्नुहोस् हामी सकेसम्म तपाईँहरूलाई प्लेटफर्थ हामीले जाने कुराहरू सिकाउँछौँ यसो है भनेर हामीले दिनसक्ने आधार दिन्छौँ अर्को कुरा आफै सङ्घर्ष गर्दै गएपछि त एक दिन दिन आउँछ आत्तिनै पर्दैन भविष्य राम्रो हुन्छ राम्रो हामीले बनाउने हो पछिल्लो समयमा आर्थिक हिसाबको बल लगाएर चाहिँ लोकसङ्गीत क्षेत्रमा पस्ने कलाकार कलाकारहरू धेरै पनि छन् र धेरै कलाकारहरूले ती एउटा आर्थिक देखाएर चाहिँ बाटो लिएका छन् अब त्यस्ता खालका कलाकारहरूलाई के भन्नुहुन्छ र अब लोकसङ्गीत क्षेत्रमा आउन खोज्ने कलाकारहरूलाई के भन्नुहुन्छ आउन खोज्नेलाई यहाँहरू आत्तिन पर्दैन हतुसा आउन पर्दैन लागिरहनुहोस् पर पर प्रतिफल प्राप्त हुन्छ कि मेहनत गरिसकेपछि ढिलो चाँडो हो नि त त्यस भएर तपाईँका गीतहरू बिक्री हुने अथवा चाहिँ तपाईँका गीतहरू सुन्ने मान्छेहरूको जमात बढला भोलि प्रविधि अहिले चाहिँ पेन ड्राइभदेखि लिएरको प्रविधि आयो भने अर्को के प्रविधिले फड्को मार्ला गीत सङ्गीत गाइसकेपछि रोयल्टी कलेक्सनमा त्यस्तै किसिमको प्रविधि आउला गीत सङ्गीत चाहिँ बिना कुनै ठाउँमा पनि त्यस्ता पार्टी पिकनिक महोत्सवहरू नहोलान् त्यसबाट धेरै सम्भावना छन् देश विदेशमा रहेका हाम्रा नेपालीहरूले पनि यिनै गीत सङ्गीत चाहिएर सुन्न चाहेर यी कलाकारलाई मगाउलान् यसमा त अपर्च्युनिटी आउँछ नयाँ कलाकारहरू हात दिनु पर्दैन र जो पैसाका भरमा लगाएका मान्छेहरूले अलिकति सोच्न पऱ्यो पैसाको भन्दा पनि संस्कृतिको बाटो पनि सोच्न पऱ्यो पैसा नभई बाँच्न छैन पैसा सबभन्दा चाहिन्छ पैसा चाहिन्छ पैसा चाहिन्छ भन्दा भन्दै पैसा कमाउने उपायहरू पनि कमाउनेहरूले पनि अलिकति बाटो बिराएर कमाउनु भएन त्यसपछि लगानीकर्ताहरूले पनि संस्कृतिको मर्म मिच्ने गरी स्त खाल छायांकन कर दून भेन रेकर्ड कर सबकती अलिअलित्रोचि तस्तान रामें सुध्रेर ज अब हामीसँग थोरै समय छ हामी कार्यक्रमको अन्त्यतिर पनि छौँ र अन्तिममा एउटा गीत सुनाइदिनुहोस् न सुना। तपाईँलाई सबभन्दा धेरै मनपर्ने अब सबभन्दा मनपर्ने भनौँ भने पच्चिस वर्षसम्म गाएका गीतहरू एक सिजनमा एउटा चलु त्यही मन पर्यो अर्को सिजन अर्को <laughs> चल्छ त्यही मनपर्छ मलाई त मेरो गाउँप्रतिको गीत <laughs> मे मिरमि मुनि कालीलाई साँच्चै हो कि हल्ला सुनेको होइन यो गीत मनपर्छ त्यसपछि अर्को एउटा मैले अलिकति भनौँ न समाज सामाजिक दायित्व बोकेका गीतहरू पनि गाएँ पानी घट्टा पनि सामाजिक गीत हो हेर्नुहोस् हाम्रो समाज घट्टै घटना हे पिरमा छौकी घाँस काट्दै भिरमा घाँस काट्दै रुदै रुँदै कि हेरेर तस्बिरमा सररा पानी घट्टामा ना, यो गीत पनि सामाजिक दायित्व बोकेको गीत हो अर्को भन्यो भने अब मैले सम्झ नै पर्छ चितवनमा आएको बेलामा मेरो आदरणीय दाई हुनुहुन्छ तिलक पौडेल जो चाहिँ तपाईँहरूकै चितवन जिल्ला अन्तर्गत जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी हुनुहुन्छ उहाँले अत्यन्तै मन पराउने एउटा गीत छ मैले अघिल्लो वर्ष गाएको गीत यो गीत चाहिँ हाम्रो निवर्तमान अध्यक्ष चितवनका टिकाराम चपाईले के अरे टिकाराम लामी सानेले पनि मन पराउनुहुन्छ हे घामले सुक्छ पानी केले सुक्छ आँसु भन्देऊ मेरी सानो मैले आँसु मुछ्या छु भातभरि उता तिमी रुन् छेउरे रातभरि मैले ताके जानु एक घामले सुक्छ पानी आँसु भन्देऊ मेरी सानो अब नेपाली लोकसङ्गीत क्षेत्रका कलाकारमध्ये कुनै एक कलाकारलाई रोज्नु पर्यो भने त उहाँले कसलाई रोज्नु मैले त नारायण रायमाझ रोज्छु किनभने म उहाँबाट प्रभावित हो अनि उहाँ जस्तो सम्मको सरल सहज एकदम अर्कालाई घोच्ने गरी पिर पर्ने गरी बोल्नुहुन्न हजुर एउटा चाहिँ दोहोरगीत प्रतिष्ठानको केन्द्रीय सल्लाहकार पनि हुनुहुन्छ मेरो पूजनीय पनि हुनुहुन्छ उहाँ पाल्पामा जन्मनु भएको तर पनि लोक क्षेत्रको मान्छे अथवा भनौँ न क्षेत्रमा मैले रोज्दा नारा तपाईँले धेरै गीत गाउनुभयो र धेरै साथीहरूसँग धेरै कलाकार साथीहरूसँग पनि सङ्गत गर्नुभयो प्रायःजसो धेरै कसका गीत गाउनु मेरो ल मैले भुल्यारै छु मैले धेरै गीतहरू हुन् त मैले अवसर दिएर मैले ल्याएको यो क्षेत्रमा रमेश बिजीलाई हजुर रमेश बिजीले लेखेका धेरैभन्दा धेरै गीतहरू गाएको छु रमेश बिजीका शब्द हजुर सङ्कलन धेरै चाया लयहरू म आफै पनि बनाउँथेँ पहिला तर रमेश बिजीलाई पनि जब रमेश बिजीलाई मैले यो क्षेत्रमा ल्याएँ त्यसपछि मैले छोडेँ किन मैले गीत पनि भएका पनि मै बनाउने शब्द पनि मै लेख्ने गाउने तिनवटा पाटो मैले किन गर्नु पऱ्यो एउटै पाटोले मलाई खानु पुगेको भने अर्को पाटो अर्कोलाई जिम्मा दिनु नि त गीत लेख्ने काम रमेश बिजीलाई दिएपछि रमेशले गीत बनाउने अर्काले भाका बनायो बना। भने उसलाई पनि केही अंश आउँछ खाने पेट पाल्ने बाटो त हुने भयो नि त त्यसकारण रमेश विजीका धेरै यहाँनिर एउटा प्रश्न सोध्न मन लाग्यो हजुर कलाकारले गाउँछन् तर गाउनेले भन्दा लेख्नेले ले ले। पैसा कम पाउँछ अरे शब्द सिर्जना गर्नेले हो पहिला त्यस्तो थियो तर मैले त गरेन जस्तै रमेशलाई पहिला पहिला के थियो भने पर्दा अगाडि हामी हुने भयौँ देश विदेश पनि हामीलाई हर महोत्सवमा पनि हामीलाई बोलाउने कुनै पनि कार्यक्रममा हामीलाई बोलाउने बिचरा त्यत्रो भाका बनाएको छ शब्द लेखेको छ ऊ पर्दा पछाडिको तर अहिले आएर के भएको छ भने गाउने भन्दा हेर्नुहोस् सङ्कलन गर्ने यति महत्त्वपूर्ण पाठ भएको छ कि अब कलाकार त हामीले पहिला पो हामीले आफै सङ्घर्ष गर्नुपर्छ भन्ने थियो अहिले त सहज घाँटी भएपछि त्यो गीत स्वर छ भने छ पूजा गरेर अहिले त गीत लेख्नेलाई भाका बनाउनेलाई हेर्नुहोस् राम्रो गीत दिनु न म चल्छु कि भनेर अहिले पैसै पनि घर लगाएर दिने चलन छ म त जस्तै अब मेरो हामी त रोयल्टी बाँडेर खान्थ्यौँ रमेश विजयसँग ल यो गीतबाट यो एल्बमबाट प्राप्त भएको रोयल्टीमा यति प यति चाहिँ रोयल्टी रमेशको यति रोयल्टी मेरो अथवा हामी तिजको कन्थन बनायौँ मेरो श्रीमती भगवती न्यौपानेको भाका रमेशको शब्द मेरो स्वर हामी तिन भाग लगाएँ होइन र पछि चाहिँ अरू कम्पनी छोडेँ मैले मेरो भरपुर म्युजिक भरपुर सङ्गीत प्राली भन्ने खोजेँ मेरो परिवारका नामहरू राखेर रा, भ भनेको मेरो श्रीमतीको नाम भर भगवती भा, हजुर र भनेको मेरो छोरीको नाम रञ्जिता हजुर अनि पु भनेको मेरो नाम पुरुषोत्तम र भनेको मेरो छोराको नाम रविन भरपुर सङ्गीत प्राली भनेर मेरो चाहिँ आफ्नै म्युजिक कम्पनी छ अब साङ्गीतिक कार्यक्रममा धेरै ठाउँमा पनि जानुपर्छ हजुर परिवारबाट कतिको सपोर्ट पाउनु एकदमै सपोर्ट किन भन्दाखेरि कतिपयका त कुरा के होला म त किसिमले भने अहिले मिडियाबाट बोल्दैछु मेरो एउटा छोरी रन्जिता अहिले मणिपालमा स्टाफ नर्स हजुर अनि त्यसपछि एउटा छोरा रविन न्यौपाने अहिले साइन्स पढ्दैछ पारिवारिक रूपमा मेरो श्रीमती भगवती न्यौपाने ऊ पनि गीत सङ्गीत अब गीत गाउने मान्छेको हिँड्न पर्छ डुल्न पर्छ छोरी मान्छेसित हिँड्नुपर्छ त्यस्तो साँग्रो दिमाग छैन मलाई त हिँड्ने बेला मेरो कपडा हाइरन भयो कि भएन कपडा के के तयार गरिदिनु मेरो त टुथपेस्टदेखि लिएर झोला तयार गरिदिनुपर्छ मसँग त टाइम हुँदैन अनि फेरि मैले पनि त गरेको छु नि यहाँबाट दुःख गरेर कहाँ कहाँ आज यहाँ छु भोलि धनगढी पुगेको हुन्छु पर्सी कहाँ पुगेको हुन्छु रात्री बस्दा उडेर म सुखले हिँड्या हो र मलाई पनि त तिनीहरू केटाकेटी पाल्न दुःख लियो नि त म गीत गाउँदै दुख दुःख गर्मी नभनेर घाम नमानेर दुःख नमानेर हिँडेको लहर फेरि लहर बिटो त उहीँ बुझाउँछु नि त अनि किन सुत्ता दुखाउने हो हुन्छ अन्तिममा रेडियो सुनेर बस्नुहुने श्रोतालाई के भन्नुहुन्छ अन्तमा यो अवसरका लागि अर्पण परिवारलाई धेरै धेरै धन्यवाद दिनु चाहन्छु र अर्को कुरो म यहाँ आइसकेपछि केन्द्रीय कमिटीको अध्यक्ष आइसकेपछि दोहोर्गी प्रतिष्ठान चितवन त्यस्तै गरी नारायणी अञ्चल लगायतका हाम्रा आजीवन सदस्यहरू आदरणीय अमर दाई शांतप्रिया दाई टीका लामी छाने सर प्रकाश भट्टराई लगायत सब सब द्वर्गी प्रतिष्ठान अंतर्गत का तब यही भेटघाट कराई दिव कमती सबला नमस्कार भन्न तो पाए न बोलाइन अभी सब सब नमस्कार प्रत्यक्ष अप्रत्यक्ष जो जो सुन्नभ प्रतिक्रिया दि अउल्टो नहीं नठोसी बोलते हैं मेरा गलती कमजोरी सच्यान का अमूल्य सुझाव आवश्यकता है तो सुझाव को अपेक्षा करते रेडियो अर्पण एक सौ चार दशमलव पांच लाई माया कर लोकझंकार सुनी रहोला रोकझंकार में मैं मत्रा लुक प्रतिभा तिनीहरूलाई पनि ल्याउनु होला सांस्कृतिक पाटोका मान्छेहरूलाई पनि ल्याउनुहोला सोमजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हिजनजीलाई पनि धन्यवाद सम्पूर्ण चाहिँ हाम्रो समग्र अर्पण परिवारलाई हार्दिक धन्यवादको व्यस्त समय हामीलाई दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान केन्द्रीय अध्यक्ष पुरसोत्तम नेवानी वरिष्ठ लोक तथा दोहरी गायक आजको यो विषयमा उहाँसँग कुराकानी गऱ्यौँ तपाईँलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो सुझाव सल्लाह अनि प्रतिक्रियाका लागि शून्य छपन्न बाँच त्रिसठी तिन सय बत्तीसमा सम्पर्क गर्न सक्नुहुनेछ हम कार्यक्रम के अंतिम में आज का अतिथि कलाकार पुरुषोत्तम दाजोलाकूर्ण आजा महो नमस्कार रो पानी रोये ढाउली दुई भनमा looks how my knee can't let so much a so